धारा तेइस घर तथा परिवारको सम्मान एक पक्ष राष्ट्रहरूले देहाएका कुराहरू सुनिश्चित गर्नका लागि अन्य व्यक्तिहरू सरह समान आधारमा विवाह परिवार पितृत्व वा मातृत्व र नाता सम्बन्धहरूसँग सम्बन्धित सबै कुराहरूमा अपाङ्गता भएका व्यक्तिहरू विरुद्धका भेदभाव उन्मूलन गर्ने प्रभावकारी र उपयुक्त उपायहरू अवलम्बन गर्नेछन् विवाह योग्य उमेर भएका अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो चाहना अनुसारको जीवनसाथीसँग स्वतन्त्र र पूर्ण सहमतिको आधारमा विवाह गर्ने र परिवार बसाउने अधिकार स्वीकार गरिएको आफ्ना सन्तानहरूको संख्या तथा जन्मान्तरको बारेमा स्वतन्त्रता तथा जिम्मेवारीपूर्वक निर्णय गर्ने तथा उमेर सुहाउँदो जानकारी प्रजनन सम्बन्धी तथा परिवार नियोजन शिक्षामा पहुँच पाउने अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई स्वीकार गरिएको छ तथा निजहरूलाई त्यस्ता अधिकारहरू प्रयोग गर्न सक्षम बनाउने साधनहरू उपलब्ध गराइएको अन्य व्यक्तिहरू सरह समान आधारमा अपाङ्गता भएका बालबालिका लगायत अपाङ्गता भएका व्यक्तिहरूले प्रजनन क्षमतालाई कायम राखेको दुई पक्ष राष्ट्रहरूले संरक्षकत्व अभिभावकत्व ट्रस्टिसिप धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्ने वा त्यस्तै अन्य संस्थाहरू सम्बन्धी अवधारणा राष्ट्रिय कानुनमा विद्यमान भएमा त्यस सम्बन्धमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र जिम्मेवारीहरूलाई सुनिश्चित गर्नेछन् सबै अवस्थामा बालबालिकाको सर्वोत्तम हित सर्वोपरि हुनेछ आफ्नो बालबच्चाको पालन पोषण गर्ने जिम्मेवारी निर्वाह गर्नका लागि पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई उपयुक्त सहयोगहरू प्रदान गर्नेछ तीन पक्ष राष्ट्रहरूले पारिवारिक जीवनको सम्बन्धमा अपाङ्गता भएका बालबालिकाहरूको समान अधिकार भएको सुनिश्चित गर्नेछन् त्यस्ता अधिकारहरूको उपभोगका लागि तथा अप्रकाशन परित्याग व्यवस्था र पृथकीकरण गर्ने कुरालाई रोक्न पक्ष राष्ट्रहरूले अपाङ्गता भएका बालबालिका तथा निजका परिवारहरूलाई कबुल गर्नेछन् पक्ष राष्ट्रहरूले अधिकार प्राप्त अधिकारीहरूबाट लागू हुने कानुन र कार्यविधि बमोजिम पृथकीकरण कार्य बाल का सर्वोत्तम हितका लागि आवश्यक भएको भनी न्यायिक पुनरावलोकनको अधिनमा रहि निर्णय गरे बमोजिम बाहेक आफ्नो इच्छा विरुद्ध कुनै पनि बालबालिका निजको बाबुआमाबाट अलग गरिने छैन भनी सुनिश्चित गर्नेछन् बालबालिका वा बाबुआमा मध्ये कुनै एकजना वा दुवैमा अपाङ्गता भएको आधारमा कुनै पनि अवस्थामा कुनै पनि बालबालिकालाई पृथक गरिने छैन पाँच पक्ष राष्ट्रहरूले अपाङ्गता भएका बालबालिकालाई सबैभन्दा नजिकको परिवारले पालन गर्न असमर्थ भएको अवस्थामा त्यस्ता बालबालिकालाई वैकल्पिक रूपमा स्याहार सम्हार गर्न विस्तृत नाता सम्बन्धमा तथा त्यस्तो हुन नसकेमा समुदायभित्र नै पारिवारिक वातावरणमा स्याहार सम्हार गर्ने व्यवस्था गर्न हरसम्भव प्रयास गर्नेछन्